त्यो अख्तियार दुर्पा दुरुपयोग अनुसन्धान आयोग कस्तो चिज रहेछ जहाँ चाहिँ एउटा सहमति जुट्नलाई छ वर्ष लाग्दो रहेछ त्यही त हामी पनि आश्चर्यमा छौँ म स्वयम् पनि आश्चर्यमा छु सारा नागरिकमा छ किनभनेदेखि चाहिँ नि कुनै पनि देश सञ्चालन गर्नको लागि संस्थाले सञ्चालन गर्ने होइन अब संस्थागत व्यवस्था चाहिँ नि हामीले अपनाएको अख्तियार मात्रै होइन कि संवैधानिक अरू निकायहरूमा पनि मान्छे चाहिने भटावट मान्छेहरूको पद चाहिने खाली हुँदै गयो मान्छे भरिएन चाहिँ राज्य व्यवस्थालाई राजनीति गर्ने त हो त्यसमा कुनै शङ्का छैन राजनीति गर्नु सक गर्नुपर्छ तर राज्यलाई नै कमजोर बनाएर राजनीति हुँदैन र गर्न पनि हुँदैन हामीहरूले विगतमा के गरिराख्यौँ भनेर भन्दा राज्यलाई कमजोर बनायौँ अनि राजनीति गऱ्यौँ होइन राजनीति भनेको कुरा राज्यलाई कमजोर राज्य त पहिलो चाहियो अनि मात्रै राजनीति हुन्छ राजनीतिभन्दा माथि हो राज्य भन्ने राज्य सञ्चालनका जति पनि त्यहाँनिर अवयवहरू छन् र छन, त्यो भाइटल अङ्गहरू छन् त्यो अङ्गहरूमा मान्छेहरू नियुक्त गरिनुपर्ने थियो हामी संवेदनशील हुनुपर्छ त्यो कुरामा अदालतमा होस् चाहे तपाईँको अडिटर जेनरलको कुरा होस् अथवा भनौँ अख्तियारकै कुरा होस् अथवा निर्वाचनको आयोगको कुरा होस् अथवा लोकसेवा आएको यी कस्ता हुन् यी निकायहरू भनेदेखि राज्य सञ्चालनका पिलरहरू हुन् यी पिलरहरू भनेको राज्य भनेकै जब चाहिँ यो पिलरमा अडिएको हुन्छ व्यवस्थामा अडिएको हुन्छ भने व्यवस्था खलबल्याउने काम या व्यवस्थामा अपुरो गर्ने काम चाहिँ कसैले पनि गर्न हुँदैन दुर्भाग्यको कुरा के हो भने हामीले छ वर्ष भयो छ वर्षको दौरानमा र यही बिचमा अरू आयुक्तहरू पनि अरू अरू ठाउँ पनि खाली भए तर गरिएन तर जे होस् अहिले चाहिँ उहाँहरूले गर्नुभएको छ त्यो चाहिँ छ वर्ष हाम्रो गुम्यो त्यसमा त्यसलाई हामीले भोग्यौँ त्यस्ता कुराहरू त्यस्तो नहोस् भोलि वर्ष भन्ने कुरा हाम्रो अब जति बेला तपाईँ अध्यक्ष हुनुभयो त्यति बेलै रहेका पार्टीहरूमध्ये आखिर पार्टीहरू केही टुक्रे केही फुटे केही जुटे पात्रहरू त्यही नै हुन् एउटा चाहिँ त्यति बेला जङ्गलमा रहेको विद्रोह गरिरहेको पार्टी मूलधारमा आयो त्यो बाहेक तपाईँको यसलाई प्रभाव पार्ने अर्को ठुलो तत्त्व के रह्यो होला र त्यस्तो कि तर्से ध्यक्षमा चाहिँ एउटा कुरा सत्य कुरा के हो त भन्दाखेरि चाहिँ नि जुन बेलामा अख्तियारको पहिलेको परिस्थिति जुन म जानुभन्दा अघिको र म गइसकेको परिस्थिति चाहिँ नि गम्भीर रूपमा फरक छ के कुराले भनेर भन्दा अधिकारको दृष्टिकोणले काम गर्ने शैलीको दृष्टिकोणले ऐनहरू बने नयाँ ऐनहरू आए त्यसपछि चाहिँ नि अदालत नै नयाँ बन्यो है विशेष अदालत भनेर गठन भयो यी नयाँ ऐनले त्यो मेरै कार्यमा भएको हो त्यसपछि अख्तियारको जुन भ्रष्टाचार निवारण जुन ऐन हो त्यो ऐन नै चाहिँ परिवर्तन भयो अर्को नयाँ ऐन आयो अख्तियार सम्बन्धी ऐन नै परिवर्तन भयो अर्को नयाँ ऐन आयो आए। अनि यसले गर्दाखेरि के भयो भने धेरै कुराहरू प्रष्ट भए धेरै कुराहरू चाहिँ नि जुन चाहिने अख्तियारको हात धेरै कुरामा फैलिन गयो बलियो संस्थाको रूपमा त्यो देखा पर्ने गयो अनि त्यसले गर्दाखेरि त्यो बलियो संस्था देखेपछि मान्छेको चासो पनि त्यत्तिकै बढ्ने भयो होइन स्वाभाविक रूपमा जुन चाहिने संस्था बढी बलियो हुन्छ होइन त्यो संस्थाप्रति जसको काम बढी हुन्छ त्यो संस्थाप्रति चासो बढ्नु स्वाभाविकै भयो र एउटा कारण त्यो पनि हुनसक्छ मेरो मेरो भने अरू विभिन्न कारण होला त्यो चाहिँ सहमति नहुनुमा तर एउटा कारण डेफिनेटली तपाईँले भने जस्तै त्यो हो गो के हो भने अख्तियार सशक्त भयो त्यसपछि होइन अनि त्यसपछि त्यसो कानुनहरू बने त्यस त्यस्तो बलियो चाहिने ठाउँमा मान्छे राख्नको लागि विचार गर्नुपर्ने हुन्छ तेस अनि त्यसपछि त्यसैलाई टाइमले उनीहरू एक दोस्रो कुरा यो बिचमा तपाईँले के देख्नुहोला भन्दाखेरि सरकारहरू परिवर्तन भइरहने होइन एउ एउटा सरकार पनि अस्थिर हुने चुनाव गरेर जुन आउनुपर्ने हो त्रिसाठी सालमा जुन बन्यो नि संविधान हो त्यो बेला पनि कुनै एउटा पार्टी चाहिने अब ओभर भेल्युमिङमा भएन विभिन्न पार्टीहरू भयो सबैको बिचमा चाहिने तपाईँको सहमति लिएर आउनुपर्ने भयो पार्टी पनि धेरै हुँदै गए र देशमा मुद्दाहरू पनि देशमा इस्युहरू पनि कस्तो आयो त भने सङ्घीयता भन्ने इस्यु आयो होइन अनि त्यहाँबाट सबलाई चाहिने जातीय पहिचानका कुराहरू आए यसले गर्दाखेरि के भयो भने यो चिजहरू अलि चाहिँ ब्याकमा बस्न गएरहरू गरेर ब्याकमा बस्न गए आन्दोलनका कुराहरू धेरै आए समायोजन गर्न पर्यो आर्मीलाई होइन उनीहरू माओवादी कमान्डरहरूलाई सर्वायोजनमा ल्याउनु पर्यो त्यो चाहिँ धेरै ठुलो ठुलो इस्यु आयो क्या देशमा अनि त्यहाँबाट चाहिँ तपाईँको हामी छुट्टिन्छौँ भन्या जस्ता सम्मान पनि कुराहरू होइन हामीलाई बेग्लै राज्य चाहिन्छ भन्या जस्ता कुराहरू आए त्यसले गर्दा फेरि सायद एउटा कारण त्यो पनि हुनसक्छ भनेपछि नयाँ नयाँ मुद्दाहरूले चलिरहने मुद्दा भ्रष्टाचार महँगी शासन व्यवस्थाका मुख्य मुख्य पिल्लरहरूलाई ओजेलमा पारे ओजेलमा पारे त्यो पनि एउटा चाहिँ महत्त्वपूर्ण कुरा हो जो कि ओजल्नु पर्नु हुँदैन थियो तर के भन्यो भने मान्छे भावनात्मक बगिसकेपछि हामीले के विचार गर्नुपर्छ भने एउटा एउटा दस बाह्र वर्षको द्वन्द्वबाट आएको शक्ति होइन जितेर आइराखेको छ होइन अब त्यसमा चाहिने त्यो द्वन्द्व भयो कसो भयो विदेशीहरूको कत्रो खेल चलखेल्थ्यो चल त्यसमा अहिले पनि चलखेल्छ यो सबको आफ्ना पाटाहरू छन् तर के भने देशमा हुँडलो मचियो कि धेरै किसिमका हुँडलाहरू आए त्यसले गर्दा यो जुन विषय हो राज्य सञ्चालनहरू दुर्भाग्यको कुरा हो यो राज्य सञ्चालनका चाहिने विषयहरू स्टेट कमजोर हुने कुराहरू चाहिँ नि ओजलमा पर्ने खायो श्रोताहरू तपाईँ आफ्नो विचार राख्न सक्नुहुन्छ सोह्र हाम्रो टोल फ्री नम्बर हो त्यसै मोबाइल प्रयोग गर्ने श्रोताहरूले एसएमएस गर्न सक्नुहुन्छ नेपाल चौतारीको छोटो रूप एनसी टाइप गरेर फिस दिनुहोस् र पाँच पाँच एसएमएस गरिदिनुहोस् हामी फेसबुक र ट्विटरमा पनि छौँ हामीलाई त्यहाँ पनि तपाईँ भेटाउन सक्नुहुन्छ केही श्रोताहरू पर्खेर बस्नु म उहाँहरूको विचार लिइहाल्छु बुटलबाट टीकाराम घिमिरे हुनुहुन्छ टिकारामजी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ हजुर धन्यवाद नमस्कार धन्यवाद मैले जुन खोजेको जस्तो राजनजी अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एकजना विवादास्पद छविका लोकमान सिंह कार्की आउनु भएको छ होइन लोकमान सिंह कार्कीले नियुक्ति भएको सुरुमै चाहिँ भ्याट छडीकर्ताहरूलाई गर्छु पनि भनेर भन्नुभएको छ होइन अब एउटा विवादास्पद छविको मान्छेले चाहिँ अब एउटा स्वच्छ छवि भएको ठाउँमा गएर के चाहिँ राम्रो काम गर्न सक्ने सम्भावना छ कि छैन एउटा कुरा होइन अर्को पक्ष चाहिँ सो अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफै निर्या भइराखेको अवस्था हो होइन त्यो विशेष अदालतले अख्तियारमा पठाएका कतिपय मुद्दाहरू अझै विचाराधीन छन् यो सब विचार अहिले विशेष अदालतमा अख्तियारले कति धेरै मुद्दाहरू पठाउन सकिराखेको छैन यस्तो बेलामा चाहिँ लोकमानको नियुक्तिले चाहिँ अख्तियार सशक्त हुन्छ भन्ने कुरा तपाईँ मान्न तयार हुनुहुन्छ कि हुनुहुन्छ यसमा म आउँछु अर्कैजना श्रोता लिइहाल मैले टिपिरहेको छु म उहाँ हुनुहुन्छ सागर निकाराम घिमिरे बुटलबाट हुनुहुन्थ्यो काठमाडौँबाट छवि रमन अधिकारी हुनुहुन्छ छवि रमनजी नमस्ते नमस्कार सर हजुर नमस्कार नमस्कार, नमस्कार। अब यो लोकतन्त्रलाई धरापमा पार्ने काम भयो भन्ने मेरो चाहिँ बुझाइ हो कस्तो भने अख्तियार जस्तो संवेदनशील निकायमा अब लोकतन्त्रको आन्दोलन चर्किरहेको बेलामा दमनकारीको भूमिका खेल्ने अनि छानबिन आयोगले पनि अब कारबाहीको लागि सिफारिस गरिएको हो हुन त अब त्यसले कानुनी आधार नपाउन आफ्नो ठाउँमा छ तर पचपन्न लाख रुपियाँ खर्च गरेर तत्कालीन अवस्थामा छानबिन समितिले जुन प्रतिवेदन तयार पारिरहेको थियो त्यसलाई आँखा छिम्लिने काम हुनु भनेको पनि यो लोक लोकतन्त्रप्रति आघात चाहिँ हो र केही कुरा आउँछ अख्तियार प्रमुखका लागि चाहिँ निकै ठुलो रकम चार दलीय चुनावी खर्च बापत दिने भन्ने कुरा पनि गाई गुई छ अर्को भनेको शीर्षस्थ नेतृत्वहरू सबै भ्रष्टाचारमा चुल्ममा डुबेको र आफ्ना ती अकुत सम्पत्तिहरू यदि सक्षम र इमान्दार मान्छेलाई त्यो ठामा पुर्याएको खण्डमा सबै उजागर हुने डरले गर्दाखेरि एउटा गलत हैसियतको या छविको मान्छे त्यो ठाउँमा पुर्यायो भने आफू केही समयका लागि भए पनि बच्न सकिन्छ भन्ने उद्देश्यले यो अगारी को बने कुरा धन्यवादी बारे बारे? का ये कुरार बड़ी सर्विस में आया उपाध्यक्ष अर्क कोई मैं आए आउना तो आए भर एत्रक कर अख्तियार दुरुपयोग अनुसंधान आयोग में आईपुगने पात्र अख्तियार दुरुपयोग अनुसंधान आयोग को क्षमता रखने खेल्नुपर्ने भूमिकामा पार्न सक्ने प्रभाव के हो ठुलै प्रभाव पार्छ त्यसमा कुनै शङ्का छैन के छ देखिन अख्तियारमा चाहिँ नि एउटा सिस्टम चा चाहिँ नि छ एउटा सिस्टम बनेर बसेको छ है त्यो सिस्टममा काम गर्नुपर्ने हुन्छ अब त्यो सिस्टमलाई सञ्चालन गर्नको लागि डेफिनेटली नै लिडरसिप चाहिँ नि बहुत इम्पोर्टेन्ट कुरा हो यसमा कुनै शङ्का छैन अब अहिले दुईजना होइन आ, अब लोकमाञ्चे आउनु भएको छ उहाँले गर्छु भनेर भन्नुभएको छ उहाँको एउटा विज्ञप्ति पनि मैले पढ्न पाएको थिएँ बाह्र तेह्र यो गर्छु त्यो गर्छु भन्नुभएको <coughs> छ उहाँले आजको अखबार पढ्दाखेरि उहाँले चाहिँ नि भ्याटमा छली गर्नेहरूलाई गएर कन्सर्न देखाउनु भएको छ त्यस प्रश्न आजको आजको चाहिँ प्रश्न के हो त भनेदेखि एकजना मान्छे आउनु भएको छ होइन उहाँले चाहिँ नि काम गर्न भर्खर सुरु गर्नुभएको छ आजको परिस्थिति त्यो हो होइन त जे जति चाहिने उहाँको बारेमा कन्ट्रोभर्सी भए एक कुराहरू भए ती कुराहरू अब पछाडि परिसकेका छन् होइन अबको प्रश्न के हो त भन्दाखेरि मान्छेले कसरी काम गर्छ के हुन्छ भन्ने कुरामा आशङ्का होला मान्छेमा आशंका छ चा, छैन भन्ने कुरा त छैन किनभने मै पनि नियुक्त हुँदाखेरि पनि मान्छेलाई आशङ्का थियो होला होइन जसलाई पनि आशङ्का हुन्छ र जाने मान्छेलाई पनि एउटा च्यालेन्ज के हुन्छ भने मैले त्यो चाहिँ आशङ्कालाई मैले कसरी दूर गर्ने हो त्यो विश्वास मैले कसरी आर्जन गर्ने हो भन्ने कुरा ठुलो च्यालेन्ज हुन्छ यसमा कुनै शङ्का छैन कुनै पनि संस्थाको सफलता मान्छेको विश्वासमा भरपर्छ मान्छेले विश्वास गर्नुपऱ्यो के भने हो यो संस्थाले काम गर्छ यो मान्छेले काम गर्छ भन्ने हो दुर्भाग्यको कुरा के हो भनेदेखि यो नियुक्तिमा ज्यादै धेरै कन्ट्रोभर्सीहरू बाहिर आएर विश्वास देखियो दुख विश्वास अविश्वा अविश्वास जस्तो देखियो केही सेक्सनमा अविश्वास देखियो मिडियाहरू पनि चाहिँ तपाईँको विभाजित रहे होइन मानिसहरू पनि विभाजित भए र यहाँसम्म भयो के भने आफै बसेर चाहिँ तपाईँको मिटिङमा आफैले चाहिँ हुन्छ भन्ने भनियो होइन त भनेरै जाने लेखेर पठाइयो सबै छ दलहरूले होइन अनि त्यहाँबाट बाहिर आएर फेरि चाहिँ होइन यो गल्ती भएको भनेर फेरि दलहरूले नै भने होइन त आखिर भएको कुरा त हो कि दलहरूको बिचमा छलफल भएरै त होला अब यिनीहरूलाई थाहा छैन त्यस्ता त्यस्ता ठुल्ठुला कुराहरू छलफल गर्नु सक्ने मान्छेहरू है यत्रो यत्रो दिनसम्म आखिर तिनै दल छन् कि छैनन् तिनै दलहरूले यत्रो दिनसम्म नियुक्ति चाहिनेमा कुरा नमिलेर अनि त्यहाँबाट एउटा कुरामा नियुक्ति मिल्नुको पछाडि केही छलफलै भएन होला भनेर त भन्न सकिँदैन नि छलफल त भयो होला हामी एउटा कुल विचार गरौँ न होइन इसनल्ली विचार गर्दा फेरि छलफल भयो होला भन्नु पऱ्यो छलफल मात्रै भएन कि सहमति पनि भयो होला जसले रिप्रेजेन्ट गर्छ उसले हुन्छ त भन्यो होला नि त्यहाँनिर होइन त हो त्यस कारणले आफ्नो जनताको भावनालाई बुझेर गर्नु पर्थ्यो होला यतिखिकेर होइन त पच्छी, पच्छी हो अब त्यो भनिसकेपछि त्यो औपचारिक रूपले त्यो पठाइसकेपछि अब पछि आएर उनीहरूले नै होइन हामीहरूले यसो भन्यौँ उनका दलका मान्छेहरूले नै हामीले यसो भन्यौँ भन्न थालेँ हो कि हामीले बुझिरहेछौँ देखिरहेछौँ यो कुराहरू यो परिस्थितिमा होइन हामीले मात्रै डिभाइडेड छ मान्छेहरूको होइन त औपचारिक निर्णय एउटा भएको छ दलहरूको होइन नेताहरूले चाहिने नेता बनाइएका छन् तिनीहरू जसले निर्णय गरेछ दलका अरू मान्छेहरू केही मान्छेहरूलाई मन परेको छैन र अरू मिडियामा पनि मैले पढिरहेको छु विभिन्न खालका मिडियाहरूमा पनि छ त्यस कारणले यो कन्ट्रोभर्सीले एउटा के गराइदियो भन्दाखेरि यसले चाहिँ नि अहिले नियुक्त हुने व्यक्तिलाई एउटा ठुलो च्यालेन्ज चाहिँ राखिदियो त्यो के भयो च्यालेन्ज भने डेलिभरीको च्यालेन्ज राखिदियो होइन त त्यसो भएको हुनाले अरू चाहिने भन्दा पनि मान्छेको एक्सपेक्टेसन चाहिने यो जुन चाहिँ कन्ट्रोभर्सी छ चा, त्यो कन्ट्रोभर्सीले जुन चिजहरू चाहिँ बाहिर जनतामा देखियो कन्ट्रोभर्सी भयो त्यो कन्ट्रोभर्सीको माथि राइड गरेर रा। त्यो कन्ट्रोभर्सीमाथि चढेर डेलिभर गर्न सक्ने च्यालेन्ज चाहिँ छ उहाँलाई त्यस कारणले हामीले भोलि पर्सि हेर्नु पऱ्यो नि त के हुन्छ भनेर अहिले नै हामीहरूले चाहिँ एउटा त्यहाँदेखि कन्क्लुजनमा पुगिहाल्नु त्यति उपयुक्त हुन त यो अख्तियार अनुसन्धान आयोग जस्तो महत्त्वपूर्ण आयोग त्यो देश जुन देश विश्वमा भ्रष्टहरूको सूचीमा अलिकति ठुलै भ्रष्ट भनेर गरिन्छ त्यो ठाउँमा अख्तियार दुर्ब अनुसन्धान आयोगको सिट त्यो म लिडरसिप भनेको महत्त्वपूर्ण रह्यो त्यहाँभित्र कसरी मान्छे छानिन्छ भन्ने चा कुराको जम्मा दुईवटा उदाहरण छन् एउटा तपाईँ अर्को अब चाहिँ काकी भनेपछि तपाईँलाई बढी थाहा होला तपाईँ भनिदिनुहोस् न यो तपाईँको बेलामा हुन त कुरो अलिकति पहिलाको भयो सम्झिनुहुन्छ भने तपाईँको बेलामा पनि छानि अब मलाई सिम्पल कुरा भन्न चिन्छु तपाईँलाई मेरो जे अनुभूति मैले किताबमा पनि लेखेको छु केही पनि त्यस्तो चाहिँ भएको होइन होइन उहाँहरूले बोलाएर सोध्नुभयो तपाईँ गर्नुहुन्छ गर्नुहुन्न भनेर पहिलोचोटि मैले अलिक मलाई हेजिटेसन भयो गर्नको लागि मैले गर्दिनँ होला म बस्दिनँ होला यस्तो कुरामा भने फेरि दोस्रोचोटि बोलाउनु भयो दोस्रोचोटि बोलाएपछि मैले हुन्छ भने होइन म व्यवसाय गरेर आफ्नो कन्सल्टेन्सीको काम गरेर बसेको थिएँ त्यो अहिले मैले त्यो छोडी पनि सकेँ अब त्यसो भएको हुनाले यो सिम्पल कुरा थियो यस्तो चाहिँ अब के भयो भित्रपट्टि उहाँहरूको त्यो मला त मलाई थाहा भएन मुक्त भएँ तपाईँको लागि त्यस्तो ठुलो चाहिँ त्यतिखेर तपाईँको बेलामा त्यति ठुलो विरोधका स्वरहरू त्यति थि ठुलो पनि देखिएन नि जति त अहिले हामी हेर्दैछौँ सायदै कारण के होला भन्दाखेरि मलाई लाग्छ कारण के होला भनेदेखि तपाईँले के ठान्नुहोस् भनेदेखि यसको पछाडि मेरो विचारमा किनभने अख्तियारको चाहिँ त्यति धेरै मान्छे अख्तियारमा नियुक्ति भएर गएपछि कुनै ठुलो कुरो होइन भन्या जस्तो मान्छेहरूले ठान्थ्यो होला त्यतिखेर त्यतिखेर थाहा होला त्यतिखेर ऐन पनि त्यति साह्रो बलियो थिएन होला त्यतिखेरको चाहिने विगतमा भएका कुराहरू पनि धेरै वर्षदेखि चाहिने त्यो डरमेन्ट स्थितिमा बसिराखेको संस्था थियो होला होइन त्यो पनि एउटा कारण हुनसक्छ मलाई थाहा छैन तपाईँले बताउनु मिल्छ कि मिल्दैन तर तपाईँको भित्री मनलाई एकचोटि तपाईँले सोध्नुभयो भने तपाईँ आफूले छोडेको संस्था आफू बसेर बनाएको संस्थामा आइपुग्ने अर्को व्यक्ति चाहिँ राम्रो होस् र त्यो संस्थाले गरे अझै राम्रो गरोस् भन्ने सबैको आशा हुन्छ अब तपाईँले भन्नुभयो अब च्यालेन्ज छ चा, देखाउनुपर्छ गर्नुपर्छ उहाँले गर्ने च्यालेन्ज बढ्यो भनेर भन्नुभयो तर त्यो गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने कुरालाई भविष्यमै राखेर हेर्दाखेरि अहिले आएको व्यक्तिलाई आँक्दाखेरि तपाईँ खुसी हुनुहुन्छ हेर्नुहोस् चा। मेरो चाहिने प्रश्न के हो त भने नि तपाईँ मैले बुझ्छु तपाईँ के खोज्नु खोजिरहनु भएको छ मबाट के भन्नुहोस् यसले भन्ने खोज्नु मैले केही खोजेको कुरा स्पष्ट छ कुरो किन कुरा के हो भने हामी उत्तेजनामा आउनु हुँदैन कुनै पनि कुरामा हो, okay, हो, हो कि होइन हामी उत्तेजनामा आएर प्रिएम्पट गर्न पनि हुँदैन पहिले नै चाहिँ हामी कन्क्लुजनमा पुगिहाल्न पनि हुँदैन हामी के गर्छौँ भने उत्तेजनामा तपाईँलाई थाहा छ कि चाहिने हामी यही देश हो जहाँ ऋतिक रोसनको केसमा चाहिने तपाईँको हामी उत्तेजनामा सारा संसार उत्तेजनामा आयो हो कि होइन हामी त्यसरी आउने होइन हामी उत्तेजनामा आउनु हुँदैन हामीले कुल्ली विचार गर्नुपर्छ के भन्दाखेरि आजको परिस्थिति के हो त भन्दाखेरि एकजना मान्छे मैले अघि नै भने कि एकजना मान्छे चाहिने उहाँ नियुक्त गर्नुभएको छ उहाँहरूले पोलिटिकल पार्टीहरूले अघि होइन जुन मान्छेको बारेमा यति धेरै चाहिने तपाईँको कन्ट्रोभर्सीहरू निकालिएको छ निक्लेको छ त्यस कारणले अघि नै मैले भने कि उहाँको लागि यो चाहिने ठुलो च्यालेन्ज हुन्छ अब हामीहरूले अहिले नै प्रियाम्ट गरेर होइन कुनै पनि कन्क्लुजनमा पुग्नु बेकार हो यो जरुरत छैन हामीसँग धेरै श्रोताहरू परखेर बस्नु भएको छ म लिइहाल्छु उहाँको कुरा पदमराज ओझा हुनुहुन्छ कैलालीबाट हुनुहुन्छ पदमराजी नमस्ते पदमराजी उहाँको टेलिफोनमा केही समस्या जस्तो लाग्यो हामीसँग किर्तिपुरबाट समीर खड्का हुनुहुन्छ समीरजी नमस्ते हजुर नमस्कार हजुर समीरजी भन्नुहोस् अक्षरजीलाई मेरो नमस्कार नमस्कार नमस्कार धन्यवाद मेरो प्रश्न के सर्वप्रथम त हामीले पाँच छ वर्षदेखि चाहिँ हामीले संविधान आयोगमा चाहिँ प्रमुखहरू पाएका थिएनौँ अहिले यो खुसीको कुरो हो अलग जो लोकमन सिंह को विषय में बाहर होल मचि हिजो चीज मल्लिक आई थी जी दोषी ठराइए ती चीज आज प्रशासनिक उच्च तह में बसर काम करो यो बैसठ त्रिसठी पर्स एमाजी आयोग ने जो दोषी ठराए ती व्यक्ति आज अपनी आज मंत्री भ कतिपय चाहिँ राजनीति दलका नेताहरू चाहिँ भ्रष्टाचारी चाहिँ जुन चुलुममा डुबेर चाहिँ जेलमा कोचिएका थिए ती चाहेर चाहिँ अहिले राजनीति गरेर उनी प्रधानमन्त्री मन्त्री बन्न चाहिँ खोज्ने अनि एकजना व्यक्तिले चाहिँ भ्रष्टाचार गऱ्यो अनि जनआन्दोलनमा चाहिँ दमन गर्यो अरे भनेर चाहिँ अहिले चाहिँ यहाँ यत्रो मुद्दाहरू उठाइरहेछन् कि यो उठाउनु स्वाभाविक हो र यदि तिनीहरूले चाहिँ हिजो भ्रष्टाचार हिजो भ्रष्टाचार गरेका थिए र त्यो लुकाउनका लागि चाहिँ यो चाहिँ कारवाही गर्न नसकियोस् भनेर आवाज उठाएको हो कि अर्कोतिर अर्कोतिर हिजो पुष्पकमल दाल जुन प्रधानमन्त्री हुँदाखेरि चाहिँ जुन जनआन्दोलनको दोषी भनेर चाहिँ जुन सेनापतिलाई रह चाहिँ कारवाही गर्दाखेरि चाहिँ यही व्यक्तिहरू नै हिजो चाहिँ यो व्यक्तिलाई कारवाही गर्नुहुन्न भने आवाज उठाउने अन्त फेरि त्यस्तै व्यक्तिलाई चाहिँ फेरि यो आयोगमा पुऱ्याउँदा चाहिँ ल यो चाहिँ यस्तो व्यक्ति हो भनेर आवाज उठाउने के यो स्वाभाविक हो र तपाईँलाई कस्तो लाग्छ मेरो यही प्रश्न फेरि त मैले भनेँ नि तपाईँलाई अघि नै पनि यो नियुक्तिको बारेमा जुन मिडियाहरू छन् तिनीहरूले चाहिँ नि आफूले विचार गर्नुपर्ने हो कि तपाईँले भन्नुभएको निश्चय नै एउटा पाटो अवश्य नै हो अवश्य नै तपाईँले ठिक भन्नुभएको छ एउटा पाटो निश्चय नै त्यो हो त्यस कारणले हामीले जे कुरा बोलिरहेछौँ त्यो कुरा चाहिँ नि हामी कुन धरातलमा उभिएर बोलिरहेछौँ के फ्याक्टमा उलेर बोलिरहेछौँ भन्ने कुरा चाहिँ नि बहुतै इम्पोर्टेन्ट कुरा छ त्यसैले त मैले भने के भने अहिले नै कन्क्लुजनमा पुगेर यस्तो रद्दी यस्तो होला उस्तो होला भनेर गाली गर्नुको कुनै पनि प्रयोजन छैन हामीले त हेर्नु पऱ्यो के भने मान्छे आएको छ उसके मजु भेक अब ये पैसे क्या पस्ट को हम जाना होते हैं इलाम को साथी हो सूर्य लिंबू सूर्यजी नमस्ते सूर्यजी सूर्यजी को टेलीफोन में समस्या आयो बुटवल तीर लग मोहन पौड़े होहन जी नमस्ते नमस्कार हजर मोहन जीस्कार नमस्कार अहिले त्यो पदमा नयाँ मान्छे पुग्दा जुन काम जुन चर्चा भइरहेको छ तपाईँ त्यो पदमा पुग्दाखेरि चर्चा के कस्तो थियो त्यसको बारेमा बुझ्न चाहन्छु अनि तपाईँले त्यस पदमा के को आधारमा नियुक्ति गरिएको थियो त्यो पनि भनिदिनुहोस् अनि राणीति दलहरू दबाबहरू कतिको आएको थियो तपाईँ राजनीति नियुक्त लिएर गइसकेपछि राजनीति दलको दबाबमा काम कति गर्नुपर्छ भने तपाईँले कतिको काम गर्नुभयो यो कुरा जान्न चाहन्छु तपाईँ सोधेको केही अगाडिका प्रश्नहरू हामीले अहिले पनि छलफल गरिसक्यौँ यो राजनीतिक दबाबमा म अहिले एकछिनमा छिर्छु हामीसँग रामेसाबाट भीम नेपालीजी पर्खेर बस्नु भएको छ उहाँहरू पनि लिइहालौँ भीमजी नमस्ते भीमजी भीमजीको टेलिफोनमा समस्या आयो उपाध्यायज्यू यो राजनीतिक सहमतिबाट नै छानिने हो किनभने सरकार यो सरकारले नै सिफारिस गर्ने त हो त्यस सरकारभित्र रहेको एउटा संवैधानिक परिषद पनि अङ्गले यो राजनीतिक सहमतिबाट छानिने तर राजनीतिबाट कति धेरै भिन्न र निष्पक्ष रहन सक्ने निकाय हो अख्तियार त रूपको अनुसन्धान आयो हो यो चाहिँ बडा गम्भीर र बहुत बहुत इम्पोर्टेन्ट कुरा हो वास्तवमा <coughs> भन्ने हो भन्दाखेरि तपाईँले देख्नु होला अब प्रधान न्यायाधीशहरू न्यायाधीशहरू नियुक्त गर्दाखेरि पनि के हुन्छ भने यही संवैधानिक परिषदले नियुक्त गर्ने होइन यही राजनीतिकबाट नियुक्त हुने हो अनि त्यसपछि तपाईँले देख्नुहोलाहरू पनि यही नियुक्त हुने हो उनीहरूका मान्छेहरूले नियुक्त गर्ने हो होइन त किनभने प्रतिनिधि भएरै चाहिँ प्रधानमन्त्री हुने हो अब यस्तो किसिमको जनताको प्रतिनिधित्व लिएर विश्वास लिएर बसेको मान्छेले गरिएको नियुक्तिलाई त्योभन्दा अर्को विकल्प लोकतन्त्रमा देखिँदैन नियुक्तिलाई अब चाहिँ त्यो नियुक्त भइसकेपछि पनि त्यसले त्यही आचरण गरिरहला या त्यही आचरण गरिरहनु सक्छ भन्ने कुरा चाहिँ देखिँदैन व्यवहारमा त्यस्तो हुँदैन लाग्छ तपाईँलाई किनभनेदेखि न्यायाधीशले चाहिँ नि संवैधानिक परिषदले त न्यायाधीशहरू पनि त नियुक्त गर्छ होइन त हुनसक्छ त्यसो भएको हुनाले न्याय परिषदले सिफारिस गरेर न्यायाधीशको पठाउँछ न्यायाधीशहरू सबैको नियुक्ति त आखिर त्यही कहिले पनि कुनै किसिमले त संवैधानिक परिषद हुन्छ हो त्यसो भएको हुनाले तर तर निर्णय भइसकेपछि त अन्त त्यो कुरा त हुँदैन नि त्यस त्यस्तो कुराले हामीले चाहिँ गर्न हुँदैन हो कुनै कुनै देशमा के गरेका छन् भन्दाखेरि जस्तै भनौँ न बङ्गलादेशमै पनि यो चाहिने नियुक्त गरी अख्तियारको कमिसन छ हामी जस्तै हो अब त्यहाँ नियुक्त गर्दा फेरि राजनीतिक व्यक्तिले नगरेर रा, अदालतका न्यायाधीशहरूले गर्ने गरेछ त्यहाँ चाहिने होइन सकेसम्म उनीहरूले त्यो गरेका छन् त्यो नराम्रो भन्न सकिँदैन राम्रै कुरा हो अब हामी कहाँ यो बन्दोबस्त छ भारतमा त्यो छैन फेरि होइन हामीले अहिले भारतमाले त लोकआयुक्त अहिले गठन गर्छु भनेर त्यत्रो बबाइला गरिरहेछ अहिले होइन तपाईँलाई हामी अझै पनि एउटा दृष्टान्त याद छ जति बेला तपाईँ चाहिँ अख्तियार दुर्वम सन्धान आयोगको अध्यक्ष हो त्यति बेला गिर्जा प्रसाद कोइराला प्रधान केही समयपछि तपाईँ गिर्जा प्रसाद कोइरालाको नामबाट छिट्टी काट्नुभयो भ्रष्टाचार को लगी हुए mm -hmm. तो विषय तीन अलग विपद बने पी सफाई अलग गलत ढंग के दी कि अतिपय मान राज दल का मुकन्ना का व्यक्ति चाहे आप उपयुक्त भशंका टिप्पणी एकदम टेका बनी बोलि तपाईँले पञ्च त्यही समितिमै रहेका मान्छेहरू परिषदभित्र रहेका मान्छेहरूलाई पनि चिठी काट्नुभयो तपाईँको अनुभवले के भन्छ जब मान्छे चाहिने एउटा न्यायको सिटमा बसिसक्छ होइन मान्छे एउटा चाहिने एउटा अवस्थामा बस्छ जहाँ उसले काम गर्नु न्याय दिनु छ चा। त्यसले चाहिँ एउटा जस्तै भनौँ न तपाईँले देख्नु होला नि अब जब निर्णय गर्नुपर्ने परिस्थिति पुग्यो होइन अर्जुनलाई होइन युद्धमा त्यो बेला पनि कृष्णले के भन्यो भनेदेखि तिमीले कोही होइन नि होइन युद्ध गर भन्या हो त्यो जब तपाईँ सिटमा पुगिसक्नुहुन्छ र के हुन्छ त्यो बेलामा तपाईँले त्यही अनुसारले आफूलाई डाक्टरले सबैलाई बिराइ भनेर सोच्या सोच्या जस्तो तपाईँले सोच्नुपर्ने हुन्छ र त्यो चाहिँ नि मलाई लागेको के भने त्यसैले त्यो पद महत्त्वपूर्ण भन्या पनि त्यसै कारणले हो कि तपाईँको पैसाको इन्फ्लुएन्समा आउनुहुन्न भनेर जहाँसम्म चाहिने त्यतिखेरको कुरालाई भन्नुहुन्छ भनेदेखि मलाई त दे धेरै सजिलो भएको कारण के भनेदेखि स्वयं पार्टीहरूले नै सम्पत्ति जाँचबुझ आयोग भनेर चाहिने गठन गरेका थिए होइन सम्पत्ति जाँचबुझ आयोगले यो मान्छेहरूको चाहिँ यस्तो देखियो भनेको थियो त्यो आयोगको रिपोर्ट चाहिँ कारण गर भनेर मलाई पठाइएको थियो होइन मलाई त त्यो सजिलो भएको अझ त्यो आयोगको रिपोर्ट अलरेडी थियो त्यहाँ कि यो मान्छेहरूको यस्तो देखियो तिमीहरू यसलाई कारवाही गर्नुपऱ्यो सरकारले भनेको थियो र त्यो आयोगले देखाएका कुराहरू कारवाही गर्नु भनेर म कहाँ पठाएको हुनाले मलाई त अझ सजिलो भएको थियो भन्नु पऱ्यो तर प्रश्न के हो त भनेदेखि तपाईँ चाहिने जब सिटमा बस्नुहुन्छ होइन जुन ठाउँमा तपाईँले चाहिने एउटा निष्पक्ष रूपले गुनापूर्व पूर्वाग्रह तपाईँले काम गर्नुपर्ने हुन्छ भने तपाईँले त्यही अनुसार चाहिँ काम गर्नुपर्ने हुन्छ त्यसो भएको हुनाले नियुक्ति कसले गर्यो होइन भन्ने कुरा चाहिँ नि त्यति इम्पोर्टेन्ट उन्न, हुनु हुनु हुँदैन भनेपछि नियुक्ति जसले गर्यो त्यसको विपक्षमा आवश्यकता परेको खण्डमा आउन सक्ने आठ हिम्मत र नियमले पनि त्यो व्यवस्था दिएको छ नि होइन किन नहुनु नियमले त त्यो सबै कुरा दिइराखेकै आठ र हिम्मत त व्यक्तिमा भन्नुपर्ने कुरा होइन व्यक्तिमा मात्रै होइन कि त्यो इन्स्टिट्युसन पनि सँगै हुन्छ कि तपाईँले एउटा कुरा याद गर्नुहोस् कि त्यो के त्यां त्यां आ, हो भन्दाखेरि चाहिँ नि अख्तियारमा अहिले त जम्जना आयुक्त छन् होइन अब मेरो चाहिँ सुझाव के छ भने हामीले अनइभेन्ट मतलब तिनजना अथवा पाँचजना आयुक्तहरू राख्नु बेस हुन्छ किनभनेदेखि त्यहाँ पनि त्यहाँको सिस्टम पनि के हो त भन्दाखेरि एउटै आयुक्तले त्यहाँ गर्न सक्दैन क्या होइन त्यो चाहिँ तपाईँको सामूहिक एउटा निर्णय लिनुपर्ने हुन्छ बुझ्नु भएन त्यो सामूहिक निर्णय लिन पर्दाखेरि Uh, कि त तिन गरिदिए बेस हुन्छ कि त पाँच गरिदिए बेस हुन्छ होइन त मेरो पालामा पाँचजना हुनुहुन्थ्यो दुईजना हुँदाखेरि चाहिँ के हुन्छ भने कन्ट्रोभर्सी भयो भने अप्ठ्यारो हुन्छ होइन अप्ठ्यारो पनि हुन्छ हुन्छ प्रमुख यसले भनेको कुरा लागु हुन्छ तर भए पनि एउटा व्यक्तिगत मात्रै नराख्नुको लागि एउटा लोकतान्त्रिक सिद्धान्त अनुसार चाहिँ उहाँहरूले के गरिदिनु बेस हुन्छ भन्दाखेरि कि तिनजना गरिदिए बेस हुन्छ कि पाँचजना गरिदिए बेस हुन्छ अब तपाईँले भन्नुभयो अख्तियार दुर्पा अनुसन्धान आयोगमा आइपुगेको प्रमुख भनेको व्यक्ति मात्र होइन त्यसलाई हामीले एउटा संस्थाको रूपमा पनि हेर्नुपर्छ भनेर यहाँनिर एउटा प्रश्न धीरेन्द्र सिन्हालजीले हामीलाई फेसबुकमा के लेख्नुभयो भने उहाँको हुन त यो नितान्त व्यक्तिगत सोचाइ हो आफैले दोषी ठहरएर अयोग्य भनेको मान्छे आफै त्यस संस्थाको प्रमुख बनेपछि अख्तियारको अब सिद्धियो जस्तो लाग्छ अख्तियारले कुनै पनि निर्णयमा जनताले विश्वास के आधारमा गर्ने भन्नु यहाँ सन्दर्भ के जोडियो भने अख्तियार दुर्पयोग अनुसन्धान आयोगले नै दोषी त भन्यो नि त लोकमान सिंह कार्यक्रम एउटा समयमा त्यही संस्थाको प्रमुख त्यही दोषी भनेको व्यक्ति आइपुग्दाखेरि चाहिँ जनताले विश्वास गर्न गाह्रो भयो कि भन्ने जस्तो होइन त्यो डिस चाहिँ नै कन्ट्रभर्सी मैले होइन नि कन्ट्रभर्सी उत्पन्न भएको छ त्यो चाहिने कुराहरू छ त्यसको लागि चाहिँ नै अब अदालतमा जालान् के के गर्लान् अब त्यो चाहिने वकिलहरूले गर्ने कुरा छँदैछ तर अहिलेको परिस्थिति के हो त त्यसमा मात्रै कुरा गरौँ किनभने किनभने सिचुएसन चाहिँ अगाडि बढिसकेको छ कि सिचुएसन कहाँ पुगेको छ त भने अब एउटा मान्छे छ अब हिजोको घाउ नकोट्याउँ भन्ने तपाईँको अब कुरा होइन कोट्याउनेले चाहिँ अब अदालतमा मुद्दै पर्दैन रिटै पर्दैन भन्ने कुरामा भन्दिनँ त्यतिखेर अदालतले के निर्णय दिला कस्तो निर्णय दिएला त्यो तपाईँले भनेको इस्युमा चाहिँ के बोल्ला कसो बोल्ला त्यस्तो काम गर्छु भनेर चाहिँ कसिएको छ होइन हामीहरूले भर्खर उसले चाहिँ शपथ ग्रहण गरिरहेको छ दिन दिनदेखि चाहिँ त्यो संस्था खाली थियो होइन अब उसको सामान्य च्यालेन्ज छैन भनेर म भन्दिनँ तर त्यो च्यालेन्ज अहिले नै हामीले प्रिएम्प गर्ने अवस्था आएको छैन हामी हेर्नु पऱ्यो काम र मलाई लाग्छ के भने अहिले नै कसैप्रति पूर्वाग्रह राख्ने म चाहिँ चाहन्न मैले सोध्नै पर्छ किनकि फेरि अर्को एकजना धीरेन्द्रजीकै त्यही प्रश्नमा के उहाँले सोध्नु भएको छ भने हिजो सूर्यनाथजीहरू गरेको छानबिन माथि प्रश्न उठ्ने गरी आउने निर्णयले त सूर्यनाथजीहरूलाई चुनौती दियो नि कि गलत भन्नु पऱ्यो हिजो चाहिँ अख्तियार अनुसन्धान आयोगले गरेको निर्णय मेरो पालामा भएको निर्णय होइन है अब यो संस्थाले गरेको निर्णय हो तर मलाई के लाग्छ भन्दाखेरि मैले अघि नै भने तपाईँलाई कि मलाई के लाग्छ भने ती के निर्णय भएको छ भने मैले देखाएको पनि छैन वास्तवमा त्यो निर्णय पढाए पनि छैन मैले अब त्यसको इम्प्लिकेसन के हुन्छ भन्ने नै थाहा छैन अब होइन गएर चाहिँ वकिलहरूले त्यसमा लडलान् के गर्लान् त्यो आफ्नो ठाउँमा छ त मैले म चाहिँ नि मेरो चाहिँ दृष्टिकोण के रहन्छ भने म मैले केसरी हेर्छु भनेदेखि सिचुएसन चाहिँ नि हामीले उत्तेजित भएर भावनामा बगेर भन्नुभन्दा पनि हामीहरूले परिस्थितिलाई जुन रूपमा छ त्यो रूपमा ग्रहण गरेर हामीले अगाडि बढ्नुपर्ने परिस्थिति बेस होला महेन्द्रनगरबाट काशी सिंह कार्कीजी पर्खेर बस्नु भएको छ काशीजीजी नमस्ते नमस्कार सर उहाँ उपाध्यक्षहरूलाई पनि नमस्कार सर नमस्कार नमस्कार नमस्कार हजुर मेरो प्रश्न के छ भने हजुर यी दलका नेताहरू जसरी कङ्ग्रेसका ती छन् एमालेका छन् भित्र सम्झौता गरेर आउने बाहिर त्यसैको विरोध गर्ने यो दोहोरो चरित्रवान भए हुनाले जो अख्तियारका उसमा लोकमान सिंह कार्कीको विषयमा भन्न लागेका छन् उनीभन्दा पनि यी नेताहरू अयोग्य छन् ने यिनीहरूलाई हटाउनुपर्छ त्यस्तो दोहोरो चरित्र किनिकेल्छन् दोस्रो कुरा कुनै व्यक्तिको विषयमा अदालतमा मुद्दा चल्क्या छ भने दोष परिवार नै हुँदै जसरी त्यसलाई दोषी मान्ने कसरी चाहिँ फेरि कहीँको रिस होला कहिले मुद्दा हालिदिएर कुनै उसमा कि त्यो मुद्दा हाल्ने बित्तिकै दोषी हुन्छ तेस्रो कुरा जनआन्दोलनको कुरा लेख्दैछन् भन्दैछन् क्या जनआन्दोलनको बेला उहाँ मुख्य सचिव हुनुहुन्थ्यो पदीय दायित्वले गर्दाखेरि उहाँले निर्वाह गर्नुभएको कार्य उ गर्दै भनेपछि देशै प्रशासनै कसरी चलाउने त्यसको प्रच हजुरले बुझ्नुहोस् त कुनै त प्रचलित कानुनअनुसार त्यस बेलाको आफ्नो प्रतिनिधि दायित्व गर्दाखेरि निर्वाह गर्दाखेरि उसले काम गरेका छ भनेपछि त्यस कसै अहिलेको पनि कुनै अहिलेको पनि छन् मुख्य सचिव उहाँले पनि अहिलेको कानुनअनुसार कसैले देशको उयो भने उहाँलाई भोलिको आयो सरकारले दोषी लागेको हुन्छ र हुँदै हुँदैन धन्यवाद काशी सिंह कार्कीजी महेन्द्र नगरबाट उहाँले चाहिँ सम्झौता भइसकेपछिको विवाद किन र अदालतले कि दोषी किटान गरेको हुनु पऱ्यो अदालतै किटान नगरिकन किन चाहिँ कुनै मान्छेलाई आरोपी के अरे अभि भन्नु मिल्छ दोषी भन्न मिल्छ र भन्ने कुरा छोड्नुभयो पदम राजओजा हुनुहुन्छ कैलालीबाट हुनुहुन्छ पदमजी नमस्ते हजुर नमस्कार अतिथिज्यूलाई नमस्कार।, नमस्कार नमस्कार मेरो सोजो प्रश्न लाखौँ जनताले चुनिरहेको कार्यक्रम लाखौँ जनतालाई सोझो उत्तर दिइदिनु होला सबैले बुझ्ने भाषामा उपाध्यायज्यू मैले भन्न खोजेको के हो भने हिजोका दिनमा हाम्रा क्रान्ति गरी आउनुभएका आदरणीय नेता ने सबैले उनलाई दोषी माने आज नेताले ने ने तिनको संरक्षक भएर उनको नियुक्त गर्नमा लागि परे अब जनताको सामु तिनीहरूले आउँदै गरेको चुनावी मामलमा तिनीहरूको स्थिति र भावी दिनमा अबका आगामी दिनहरूमा जनताले लोकमान सिंह कार्कीबाट के सोध्छन् र ती नेताहरूले गरेका काम कारबाहीमा पनि कारवाही गर्ला भन्ने हामीले अपेक्षा गर्न सक्छौँ कि सक्दैनौँ पूर्वाग्रही नराखिकन सोच्नु प्रश्नको उत्तर दिन्छ अब यसो छ कुरा के छ भन्दाखेरि अब नेताहरूलाई त तपाईँले चाहिँ नि अब आगामी चुनावमा के गर्ने भयो के गर्ने हुन्छ त्यो गर्नुहोस् होइन जनताको अधिकार हो तपाईँले कुन नेतालाई चाहिँ के चाहिने गर्न पर्ने थियो के गरेन कसले कहाँ चाहिने कति खायो कति खाएन के गर्यो पैसा खाएर गऱ्यो नगरेर गऱ्यो यो सबै कुरा तपाईँहरूको इजलासमा अब आउँदैछ चुनावमा त्यहाँ तपाईँहरूले त्यसको फैसला गरिदिनुहोस् अब जहाँसम्म चाहिँ नि अब यस्ताले गरेको चाहिँ नियुक्तिको मान्छेले त्यहाँ गर्ला र होइन त्यस्तोमा चाहिँ आशङ्का चाहिँ जुन उत्पन्न भएको छ त्यो सबैको मनमा आशंका होला मैले छैन भनेर भन्दिनँ तर अब हाम्रो हामीले गरेको व्यवस्था त्यही हो होइन त अब भोलि ल यो मान्छे आएन भने पनि अर्कोचोटि मान्छे अर्को आउँदाखेरि पनि त आखिर तिनीहरूले नियुक्त गर्ने हो नि त होइन फेरि यो प्रश्न त त्यसको हकमा पनि लागु हुन्छ नि जो अर्को आउँछ त्यसले पनि गर्ला कि नगर्ला भन्ने प्रश्न त उसको हकमा पनि लागु हुन्छ त्यसो भएको हुनाले नै मैले भने नि त्यसो भएको हुनाले नै हामीहरूले सोझो उत्तर मेरो तपाईँले खोज्नु भएको छ सोझो उत्तर के हो भने हामी पर्खौँ कस्तो चाहिँ डेलिभरी हुन्छ त्यसमा त्यसमा पो कुरामा हामी जानु पऱ्यो बस्दाखेरिको उपलब्धि के हो भनेर चाहिँ कसैले तपाईँलाई सोध्यो भने हेर्नुहोस् अब उपलब्धि मैले यो गरेँ त्यो गरेँ भन्नु राम्रो हुँदैन अघि मान्छेले गल्ती पनि गर्छन् उपलब्धि पनि हुन्छ एउटा कालखण्डमा म थिएँ कुरा के जे गरियो गरियो के भएन भएन अब त्यो खण्ड सिद्धो अघि त्यो इतिहास भइसक्यो अब त्यो सात सात वर्ष भइसक्यो कति कुरा त मैले पनि बुझिसक्यो मैले सम्झिरहेको छु नि म तपाईँलाई भनिदिन्छु त्यतिखेर तपाईँको पालामा उनाचालिस सय कम्प्लेन दर्ता भएका थिए जसमा दुई हजार चाहिँ फर्चुट भयो सबै किनारा लगाइयो यो हिसाबले हेर्दाखेरि त्यतिखेरका लगभग त्रिसठी प्रतिशत केसहरू तपाईँको भालामा सुल्झिए जुन चाहिँ विश्वकै हिसाबले हेर्ने हो भने अख्तियार दुर्व्य अनुसन्धान आयोग जस्तो ठाउँमा बसेर त्यो एउटा महत्त्वपूर्ण चाहिँ सङ्घ प्रतिशत होइन मलाई के लाग्छ भने नि हेर्नुहोस् यो म अहिले वास्तवमा भन्नुहुन्छ भने अब यो सात सात वर्ष अगाडिको कुराले नगरौँ देखिन अब त्यो एउटा इतिहास मैले भने नि भोलि यो देशमा भ्रष्टाचारको विषयमा अनुसन्धान खोज गर्नेले हेर्ला अब के गरी मूल्याङ्कन गर्छ गर्छ त्यो बेग्लै कुरा भयो प्रश्न के हो त भनेर भन्दाखेरि उपलब्धिको कुरा भन्नुहुन्छ भन्दाखेरि अहिले हेर्दाखेरि इतिहासमा मलाई लागेको चाहिँ के चाहिँ भनेदेखि अब अख्तियार त्यतिखेर अलिकति मतलब त्यस्तो पर्मिनेन्ट संस्था थिएन अब त्यसमा ऐन कानुनहरू चाहिँ थिएनन् होइन त्यसको चाहिँ भवनै थिएन भनौँ न त्यत्रो राम्रो भवन बनिएको छ त्यो एकदम काम गर्ने एउटा फिजिकल वातावरण पनि थिएन होइन कोठाहरू पनि त्यति उपयुक्त थिएनन् मान्छेहरू ट्रेन्ड थिएनन् मान्छेमा त्यस्तो किसिमको एउटा ज्ञान र त्यस्तो स्किलहरू डेभलप भएको थिएन जनतामा चर्चित थिएन थिएन त्यो काम चाहिने तपाईँको ऐनहरू भनेका थिएनन् त्यस कारणले त्यो पिरियड भन्नुपर्छ कि मैले भन्नु मात्रै होइन कि त्यहाँ त म मात्रै थिइनँ नि त आखिर चाहिँ त्यत्राविदका सबैजना मान्छे सबै आयुक्तहरू हुनुहुन्छ पाँच पाँचजना आयुक्तहरू हुनुहुन्छ होइन त्यो पनि फेरि एकदम उच्च स्तरका मान्छेहरू थियो त्यति कर्मचारीहरू त्यत्रोविधका मान्छेहरूले गरेका कामहरू हो नि एकजना व्यक्तिले भन्ने कुरो भएन तर के भने नि हाम्रो देशको इतिहासको एउटा कालखण्डमा एउटा संस्थाले चाहिने केही चाहिँ नि काम गरेको थियो अब त्यो त एउटा हेर्नुहोस् हरेक आउने नयाँ जेनेरेसनले पुरानो कामभन्दा अझ नयाँ काम गर्दै जान्छ र मलाई विश्वास चाहिँ के भने नेपालमा नयाँ आउने जेनेरेसनले पनि अझ राम्रा राम्रा कामहरू गर्दै जान्छ अब लामो समय चाहिँ अख्तिसन्धान आयोगमा चाहिँ अर्को नियुक्ति नहुँदाखेरि भैदि हुन्थ्यो चाँडै हुन्थ्यो चाँडै गरेदेखि अघि बढ्थ्यो भन्ने चाहिँ आकाङ्क्षा बोकेर बसिरहँदाखेरि अहिले तपाईँ यो परिस्थिति हेर्दाखेरि अख्तियार दुर्वेक अनुसन्धान आयोगका लागि नयाँ चुनौतीहरू के देख्नुहुन्छ मैले भनेँ नि नयाँ चुनौतीहरू के देखिन्छ भन्दाखेरि अख्तियारले अब जस्तै हाम्रो देशका जल्दा बल्दा बुद्धहरू के के होइन अहिले जनताले के खोज्या छ एउटा कस्तो खोजा छ भने सरकार चाहिँ नि तपाईँको एउटा चाहिँ नि अनुभूति मान्छेले कसो गर्न पाएछ भने जे काममा हात हालेँ त्यहाँ भद्रगोल भइरहेछ जस्तो देखिन्छ होइन त जस्तै भनौँ तपाईँलाई एउटा सामान्य कुरा गरौँ अब मैले एउटा उदाहरण मात्रै भने होइन अब यहाँ सडक चाहिँ नि भनिरहेछ होइन काठमाडौँको कुरा अब यो सडक चाहिँ निमा छिटो छिटो चाहिँ नि यसको काम सकिदिएर यो धुलोबाट चाहिँ मुक्ति दिए हुन्थ्यो गरेका काम छ नि राम्रो तर यो धुलो चाहिँ असाध्यै धेरै भयो अब हिलो हुन्छ होइन अब यो धुलोको बेला चाहिँ सकियो अब हिलो बर्सात आउँछ हिलो हुन्छ मान्छे हिँड्न अप्ठ्यारो हुन्छ जनताले त्यो र स्वाभाविक पनि हो त्यसो भएको हुनाले जनताले के खोजिराखेको छ भन्दाखेरि एउटा काम खोजिरहेछ कि उसलाई यो राजनीति को मन्त्री हुन्छ को के हुन्छ कता हुन्छ भन्नेसित ऊ आफू हुने होइन एउटा सामान्य कमान मान्छेले आफू चाहिँ राजनीति गर्दैन तर उसलाई चाहिँ के छ भने मेरो चाहिँ बन्द नभइदियो हुन्थ्यो होइन त घर हिँड्दाखेरि चाहिने मेरा छोरछोरीहरू चाहिने हिलोमा नपरेको हुन्थ्यो मैले हिलोमा नपरि नपरे हुन्थ्यो धुलो चरेको हुन्थ्यो यही नै खोजाएको छ मान्छेले अब यो ठुलो कुरो हो त यो केही पनि ठुलो कुरो होइन त्यस अख्तियारले Uh, के गर्न सक्नुपर्छ त मैले भनेको भने जो कुरा त्यहाँ देखिया पनि छ अहिले उहाँले पनि भन्नुभएको छ त्यो के हो भन्दाखेरि छिटो काम हुने गर्नुपऱ्यो होइन काम जिम्मा पाएपछि जिम्मा लिएको अधिकारीले काम चाहिँ नि छिटो गरिदिनु पऱ्यो होइन अब uh, ठेकदारले ल्याएको छ भने किन ठिक काम भएन किन पैसाहरूलाई रिलिज गरिएन के गरिएन भन्ने कुरा चाहिँ नि हुनु पऱ्यो महत्त्वपूर्ण मुद्दाहरूमा भित्र छिर्दै जानु पऱ्यो डेलिभरीको कुरामा कस्तो डेलिभरी भने यो सामान्य चाहिँ नागरिकता बाँड्ने डेलिभरी भने होइन मैले प्रोजेक्टहरूको डेलिभरी ठुल्ठुला प्रोजेक्ट कामहरूको डेलिभरी होइन अब तपाईँको मेलाम्चीले आउँछ भने छ अहिले चाहिँ यस्तो परिस्थिति छ होइन उतातिर चाहिँ तपाईँको फास्ट ट्र्याक भन्ने छ अब त्यहाँ परिचय जहाँ जे छ चा, त्यो चाहिँ अगाडि बढ्नु पऱ्यो एउटा कुरा दोस्रो कुरो के भने जुन यो विभिन्न किसिमका चर्चाहरू आइरहेका छन् फलानोले यस्तो गर्यो यहाँ गऱ्यो काण्ड गऱ्यो हेर्नु गऱ्यो कतिको कुरा त चर्चा मात्रै हुन्छ हेर्नुहोस् वास्तविकता हुँदैन त्यसको पछाडि किन लेखिन्छ त्यो मलाई थाहा छैन यतिकै हल्लाको भरमा पनि कति कुराहरू चल्यो दोषी लगाइन्छ मान्छेहरूलाई तर केही कुराहरू जुन वास्तविक धेरै गरिहाल्छ ती कुराहरूमा छानबिन गरिदियो हुन्छ राम्रो हुन्छ हामीसँग काठमाडौँबाट चाबिलबाट निर्मल भट्टराई हुनुहुन्छ निर्मलजी नमस्ते हजुर निर्मलजी छोटोमा छोटोमा सर नमस्ते नमस्कार Uh, सर यो छ वर्षसम्म सुस्थ रहेको अख्तियार अहिले नयाँ प्रमुख नियुक्ति भएपछि के, के राजनीतिक पूर्वाग्रह कस्तो राजनीतिक पूर्वाग्रह बिना मतलब भन्नाले जुन अहिले उसको नियुक्तिमा जसरी एउटा बखरा झिग्रा छ र त्यसलाई चाहिँ बदलाएको भावनाले कार्य समाधान होला जस्तो लाग्छ कि लाग्छ अब त्यसैले मैले अहिले नै भनेँ मैले चाहिँ नि मैले अझै पनि के भन्छु भन्दाखेरि हामीले पर्खनु पर्छ के होला भन्ने कुरा अहिले नै जम्प गरिहाल्नु बेस हुँदैन किनभनेदेखि अब हेरौँ न यो चाहिँ काम नराम्रै गरिहाल्छ भनेर अहिले कन्क्लुजनमा किन पुग्ने हामीसँग अछाम अछामबाट शिवराज ढुङ्गाना हुनुहुन्छ शिवराजी नमस्ते शिवराजीको टेलिया मैले चाहिँ यो राजनीतिक दबावका नेपालमा राजनीतिक दबाव सबै ठाउँमा छ सबैले खुलेरै बोलिरहेका छन् तपाईँको पालामा दबाब खेप्नु भयो होला तपाईँले लगभग कुमाहादुर खड्का जयप्रकाश प्रसाद गुप्ता चिरञ्जीवी वागले लगायतका सत्ताइसजना नेताहरूको नाममा भ्रष्टाचारको मुद्दा तपाईँकै पालामा हालिएको थियो दबाबबाट बच्ने उपा नसकेका हो कि कतिपय ठाउँहरूमा जस्तो देखिन्छ नि हेर्नुहोस् अब सकली कुरा गर्नुपर्दा फेरि मैले नेताजीहरूलाई धन्यवाद दिनुपर्छ के भने मेरो पालामा कसैले दबाब दिनु भएन कसैले दिनु भएन मैले झन् उहाँहरू सबैलाई मैले धन्यवाद दिनुपर्छ दोस्रो कुरा के भने दबाब भन्ने कुरा अधिकार व्यक्ति प्राप्त व्यक्तिले इन्भाइट गर्यो भने आउने कुरा हो इन्भाइट आफैले इन्भाइट गरेँ भने त आउँछ नि आफूले इन्भाइट नगरी आउँदैन इन्भाइट आफैले गरे भन्नाले इन्भाइट आफैले गर्यो भने आफू त्यसमा चाहिँ नि लाग्दै हिँडेर कुरा सुन्दै हिँडेर गऱ्यो भनेदेखि त्यही हुन्छ आफू ठेगानमा बस्यो भने दबाब आउँदैन तपाईँले यस्तो ठुलो विषयलाई त्यति सरल बनाउनु भयो सरलै कुरा हो त अनि मैले त्यसलाई के भन्ने र तपाईँ आफू चाहिने ठेगानमा नबस्ने अनि त्यहाँबाट अरू आफू च्युत भएपछि अरूले पनि तपाईँको दबाब त दिने नै भयो हस् यहाँलाई धेरै धेरै धन्यवाद आफ्नो समय हामीलाई दिनुभयो अख्तियार दुर्ग गमसन्धन आयोगका पूर्व अध्यक्ष सूर्यनाथ दे। उपाध्याय उहाँ दुई हजार सत्तालिस सालको संविधान मस्यौदा समितिमा सचिव पनि हुनुहुन्थ्यो संवैधानिक समितिमा आएको नियुक्तिलाई सकारात्मक रूपमा लिएर भविष्यमा यसले गर्ने कामलाई अझै बढी ढङ्गले राम्रो ढङ्गले हेरौँ र भविष्यमा राम्रो काम गर्न चाहिँ बरु दबाब दिउँ भन्ने कुरा उहाँले जोड दिनुभयो हामी नेपाल चुतारीको अन्तिथतिर आइसक्यौँ नेपाल चुतारी देशभरिका विभिन्न रिडिसँग सहकारी गरी एन्टेना फाउन्डेसन नेपाल उत्पादन गर्छ संवैधानिक आयोगको नियुक्तिमा देखेको विवादले भविष्यमा के परिणाम ल्याउला भन्ने सेरोफेरमा हामीले कुराकानी गऱ्यौँ भोलि बिहान आठ बजेर दस मिनटसम्मका लागि उत्पादन टोलीसँगै प्रविधि राजेन्द्र ज्याल गणेश आचार्य कविता भट्टराई र राजन पराजुले पनि विदा नमस्कार